भेटेका वृद्ध पुरूषको घरमा बाँस बसिरहेका जुजुमानले सपनामा विशेष मेलाको पालमा भेटे, मेला पाल भेटे ती महिलालाई देखे सपनामा उनले देखेकी ती महिलाले उनलाई पैसा दिन्थिन् र फेरि त्यो पैसा फिर्ता पनि लिन्थिन् यसै ती, लिन ती महिलाले पालै आफूलाई पैसा दिँदै गरेको अनि फेरि खोज्दै गरेको उनले सपनामा देखे यतिकैमा जुजुमान झुरक्क उठे र आफ्नो पैसा कहाँ रहेछ त भनेर हतार हतार छाम्छुम गर्न थाले त्यही बेलामा बास बसेको त्यो घरमा भर्खरै सेकेको पाउरोटीको मिठो बाँच्न आइरहेको थियो ती वृद्ध मानिस टेबलको छेउमा बसेर बाक्लो रोटीको टुक्रामा जाम दल्दै बिहानको खाजाको निम्ति तयारी गरिरहेका थिए जुजुमानले त्यही नजिकै एउटा दुखी अनुहार भएको एउटा सानो बालक बसिरहेको पनि देखे ती वृद्ध मानिसले जुजुमानलाई देख्ने आफ्नो नाति डेवी हो भनेर चिनाए र अझै केही दिन आफूसँगै बस्ने कुरा पनि सुनाए ए म त तपाईँलाई चिन्छु नि डेवीले चर्को स्वरमा भने हजुरबा उहाँले नै त मलाई र आमालाई खेत छोड्नु परेको बेलामा मद्दत गर्नुभएको थियो नि यो सुन्ने बित्तिकै केही समय अगाडि नयाँ प्रविधि प्रयोग गरेर खेती गरेको आरोपमा घर र खेतबाट बाहिर निकालिएका परिवारलाई सम्झे यसपछि जोजोमानलाई त्यो घरमा अझ बढी स्वागत भएको महसुस भयो उनले पनि बाक्लो गरी मखन लगाएको पाउरोटी खान थाले जुजुमान खाइरहेको बेलामा सानो बालक भने आफ्नो नमिलेको मोजा तानेर मिलाउने कोसिस गर्दै थियो उनले त्यसपछि रोजीलाई बोलाउँदै भने बजै बजै मलाई त्यो कथा फेरि सुनाउनुहोस् न कुन चाहिँ कथा बाबु भन्दै रोजी तारेको अन्डाका साथ बाहिर निस्की मेरो सबभन्दा मनपर्ने कचुवा र खराएको कथा नि देवीले हाँस्दै रमाइलो मान्दै भने लौ हुन्छ सुन रोजीले भान्साको दराजबाट एउटा किताब निकाल्दै भनिन् अनि सानो डेबीको छेउमा बस्दै कथा सुनाउन थालिन, एक समयमा होइन होइन धेरै समयअघि त्यो बच्चाले विचैमा बोले रोजी हाँसिन् म भन्दै थिए धेरै समयअघि एउटा जङ्गलमा एउटा कछुवा र एउटा खरायो बस्थे ती दुबै जनावर त्यो गाउँमा चिट्ठी बाँड्ने काम गर्थे एक दिन केही जनावरहरूले खरायोले त खुब छिट्टो चिठी बाँड्न सक्छ भनेर तारिफ गरे अरूले धेरै दिन लागेर गर्ने काम पनि खरायोले त केही घण्टामै दिन्छ। यो कुरा सुनेर दिक्क मानेको कछुवा खस्राउँदै खस्राउँदै त्यो कुराकानीमा सामेल हुन पुग्यो ए खरायो कछुवा आफू जति ढिलो हिँड्थ्यो त्यत्तिकै बिस्तारै भन्न थाले एक हप्ताभित्र म तिमीले भन्दा बढी चिठी ग्राहक बनाउन सक्छु बाजी ठोक्छौ खरायोलाई यो चुनौतीले छक्क पार्यो उनले भने जुन कुरा सर्वविदितै छ यसमा बाजी ठोक्नुपर्ने त कुरै छैन तर पनि तिमी भन्छौ भने ल बाजी ठोकौँ त्यहाँ भएका अरूहरूले खिसी गर्दै ढिलो हिँड्ने कछुवाले कसै गरेर पनि खरायोलाई जित्न नसक्ने टिप्पणी गरे ती सबैजना लौन त कसले जित्दो रहेछ हेरौ न भन्दै हप्ताभरि कल्ले कति चिठी ग्राहक बनाउँछ र कल्ले कति चिठी गाउँभरि बाँड्न सक्छ भनेर हिसाब किताब राख्ने कुरामा पनि सहमत भए त्यसपछि खरायोले तयारी गर्न थाल्यो थोर कछुवा भने चुप लागेर बसिरहेको थियो अन्तिम समयमा मात्र बल्ल ऊ बिस्तारै घस्रिँदै घस्रिँदै हिँड्न थाल्यो गाउँभरि नै खरायोले कछुवाले लिने मूल्यभन्दा पनि आधा मूल्यमा चिठी बाँड्छु अब भनेर सूचना टास्न थाल्यो अनि हल्ला पनि फैलाउन थाल्यो अनि हप्ताको अन्त्यमा र छुट्टीको समयमा पनि दिनको दुईपटक चिठी बाँडिन्छ भन्ने कुरा पनि प्रचार गरियो खरायो हरेक घर घरमा जान्थ्यो घन्टी बजाउँदै घर मालिकलाई चिठी दिन्थ्यो टिकटहरू बिक्री गर्थ्यो र सँगसँगै अरू आवश्यक पर्ने सामानहरू पनि बेच्थ्यो अनि ठूलाठूला बाकसहरू पनि त्यहीँ नाप्ने र त्यही पोको पार्ने व्यवस्था पनि मिलायो थोरै मात्र रकम थप शुल्कका रूपमा लिएर दिउँसो या राती कुनै पनि बेलामा तुरन्तै चिठी पुर्याउने पनि उनले प्रतिज्ञा गर्यो ऊ जहिले पनि हाँसिरहन्थ्यो ऊ ज्यादै नै प्रभावकारी सृजनात्मक र सबैको मनपर्ने हुँदा खरायोले चिठी बाँड्ने ग्राहकको सङ्ख्या पनि एक हप्तामा निकै धेरै बढायो तर कसैले पनि खरायोले जस्तै कछुवाले काम गरेको भने देख्दै देखेनन् तर हप्ताको अन्त्यमा अब कल्ले जित्दो रहेछ त भनेर निर्णय हुने बेलामा सबैजना छक्क पर्यो किनभने निर्णायककोमा खरायोभन्दा पनि अगाडि पुगिसकेको रहेछ कछुवा त ओहो मलाई त साह्रै दिक्क लाग्यो तिमी देखेर खरायो कछुवाले भन्यो खरायो भने छक्क पर्दै सोध्न थाल्यो होइन तिमी मभन्दा अगाडि कसरी पुग्यौ कछुवाले जवाफ दियो जब तिमी एउटा घरबाट अर्को घरमा दगुर्दै थियो म मा एउटा मात्र यो चिठी बाँड्न हिँडे कछुवाले खरायोलाई एउटा कागज थमाउँदै भने यो खाली ठाउँमा तिमी दस्तखत गर यो के हो खरायोले सोध्यो हाम्रो राजाले म कछुवालाई हुलाकको प्रमुखको रूपमा नियुक्ति गरेर मलाई यो जमिनमा सबै चिठीहरू बाँड्न अनुमति दिएका छन् खरायो तिमीले अब आफ्नो चिठी मार्ने काम बन्द गर्नुपर्छ तर यो त हुनै नसक्ने कुरा हो यो त अन्याय हो खरायोले रिसाउँदै अनि खुट्टा बजार्दै भन्यो यही कुरा त राजाले पनि भनेका थिए नि कछुवाले जवाफ दियो तर मैले एकाधिकार हुँदाखेरि हुने फाइदाको बारेमा बेलीबिस्तार लगाएपछि उहाँको चित्त बुझ्यो कछुवा कहिले पनि हाँस्दैनथ्यो तर पनि कछुवाले आफ्नो मुख हाँसेको जस्तो बनायो र फेरि भन्न थाल्यो मैले राजालाई भने म वहाको सबै समाचारहरू निशुल्क रूपमा पुर्याउँछु र मैले फेरि सम्झाएँ चिठी बाँड्ने काम म जस्तो एउटा राजभक्तलाई जिम्मा दिए राजाका विरोधीहरूले के गरिरहेका छन् कस्तो कुरा गरिरहेका छन् भन्ने समाचार पनि म राजासम्म पुर्याउन पाउँछु त्यसपछि बल्ल राजाको चित्त बुझ्यो कछुवाको यो कुरा सुनेर खरायो जिल्ल पर्यो ल कथा सकियो बजैले भनिन् यो कथाबाट लिने शिक्षा यो हो कि तिमीसँग कुनै विशेष समस्या छ भने तिम्रो अधिकारी कहाँ गएर त्यो समस्या समाधान गर्न सक्छौ सानो डेवीले दोहोऱ्याउँदै भने तिमीसँग कुनै विशेष समस्या छ भने तिम्रो अधिकारीकोमा गएर त्यो समस्या समाधान गर्न सक्छौ अब म सधैँ यस्तो गर्छु म यो कुरा कहिले पनि बिर्सिने छैन बजै ती बजै र नातिको कुरा सुनेर अब जिल्ला पर्ने पालो थियो जुजुमानको कथाबाट पाएको शिक्षामा आफूलाई केही चित्त नबुझे पनि उनीहरूले दिएको अतिथि सत्कारका लागि धन्यवाद दिए र उनीहरूसँग विदा मागेर अगाडि बढे त्यही समयमा वृद्ध मानिसले उनलाई पछाडिबाट कराएर भने यदि तिमीलाई कहिल्यै केही कुराको आवश्यक पर्यो भने हामीलाई आफ्नै बाजे बाजे ठानेर आउनु है